तड पाएर मैले ठुलो भुला गरेँ पल पल तड पाएर मैले ठुलो भुला गरेँ धरधरी रुवाएर मैले ठुलो भुला गरेँ नियतिको धोकाले बल्ल पो अहिले होस नियतिको धोकाले बल्ल पो अहिले होस विश्वास नै टुटाएर मैले ठुलो भुला गरेँ धरधरी रुवाएर मैले ठुलो भुला गरेँ तिमीले जिए जस्तै माया कसैबाट पाइन मिले दिए जस्तै माया कसैबाट पाइन मायालाई लत्याएर मैले ठुलो भुला गरेँ धरधरी रुवाएर मैले भुला गरे फेरि त्यस्तो अमूल्य क्षण कहिल्यै पाउँदिन फेरि त्यस्तो अमूल्य क्षण कहिल्यै पाउँदिन अङ्गाल नै नचाएर मैले ठुलो भुला गरेँ पल पल मैले ठुलो भुला गरेँ अन्जानैमा गल्ती गरेँ मलाई क्षमा देऊ अन्जानैमा गल्ती गरे मलाई मला हे क्षमा देऊ त्यो आत्मा दुखाएर मैले ठुलो भुला गरे पल पल रह, मैले ठुलो भुला गरेँ धरधरी रुवाएर मैले ठुलो भुलो गरेँ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 तपाईँ के आवाजलाई गजलद्वारा कार्यक्रम अवधि भर तपाईँले नै माया गरेर पठाउनु भएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाही हामी गजलकारहरूसँग भलाकुसारी पनि गर्छौ आज हामी तपाईँले नै माया गरेर पठाउनु भएका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 यो गजल रहेको छ अर्घा खाँची हंसपुर आठ बाम्रुङ स्थायी गर्वै हाल मलेसियामा रहनुभएका गजलकार सन्तोष भट्टराईज्यूको उहाँको गजलले यस्तो भन्छ प्रत्येक रात सपनीमा तिम्रो तस्विर छुन्छु प्रत्येक रात सपनीमा तिम्रो तस्बिर छुन्छु आशा मनमा पलाउँछ म त तिम्रे हुन्छु गाह्रो हुन्छ कटाउन दिन अनि रात मेरो गाह्रो हुन्छ कटाउन दिन अनि रात मेरो तिम्रो कमी भएर त आँसुले नुहार धुन्छु आशा मनमा पलाउँछ म त तिम्रे हुन्छु खोजी रहे चारैतिर तिमी कहाँ छौ भने खोजी चारैतिर तिमी कहाँ छौ भने खोज्दा मैले नपाएर आँखा छोपिर हुन्छु प्रत्येक रात सपनीमा तिम्रो तस्विर छन्छु, यो मनले तिमीलाई नै रोजेको छ सानो यो मनले तिमीलाई नै रोजेको छ सानो अब छिट्टै तिमीसँग माया जालब हुन्छु आशा मनमा पलाउँछ म त तिम्रै हुन्छु बोल्नेहरू बोलिरहे नाना थरी कुरा काटी बोल्नेहरू बोलिरहे नाना थरी कुरा काटी तर म त चारैतिर तिम्रो मात्रै बोली सुन्छु प्रत्येक रातो सपनीमा तिम्रो मनमा पलाउँछ म तिम्रै गजलकार सन्तोष भट्टराईज्यूको यो मिठो गजल वाचन गरेर सके, अब मेरो हातमा फेरि अर्को गजल रहेको छ गजलकार रामो दर्पण आदित्यजीको उहाँको गजल यसरी सुरु हुन्छ जनताका सहारा राजनीतिमा लागेपछि जनताका सहारा राजनीतिमा लागेपछि भाका छन् हत्यारा राजनीतिमा लागेपछि तिमन र वचनले देशका लागि बोकेका टिमन र वचनले देशका लागि बोकेका भुले अभिवारा राजनीतिमा लागेपछि भाका हत्यारा राजनीतिमा लागेपछि राष्ट्र डुबाउन थाले गुड गाउँछन् पराईको राष्ट्र डुबाउन थाले गुड गाउँछन् पराईको बिर्सी देशको नारा राजनीतिमा लागेपछि भाका छन् हत्यारा राजनीतिमा लागेपछि बिगारे कला र संस्कृति बिगारे पहिचान बिगारे कला र संस्कृति बिगारे पहिचान फेरि नेपाली पारा राजनीतिमा लागेपछि भाका छन् हत्यारा राजनीतिमा लागेपछि सिंगो राष्ट्र भरी अंधकार में जगम गौने सीगो राष्ट्र भरी अंधकार में जगमगाने जनता का सहारा राजनीति में लगे भाका हत्यारा राजनीति में लगे सौनी नवलपरासीका गजलकार रामु दर्पण आदित्यजीको यो यथार्थ चित्रण गरेको गजल वाचन गरेर सके अब फेरि मेरो हातमा अर्को गजल रहेको छ चितवन निवासी गजलकार नवराज ढकाल अतिज्यूको उहाँको गजलका श्रेरहरू यसरी बग्छन् तिमीलाई हँसाउने अन्तिम चाहना चाहमा त्यसैले त खोज्दैछु बाँच्ने के बाहना छ आमा तिमीलाई हँसाउने अन्तिम चाहना छ चा आमा त्यसैले त खोज्दैछु बाँच्ने के बाहना छ आमा कसरी छेलो म तिम्रो आङको जाडो खोइ कसरी छेलो म तिम्रो आङको जाडो तातो घाम पानी चिहाउने घरको छाना छ चा तिमीलाई हँसाउने अन्तिम चाहना छ आमा चा मेरो शिरको पसिना तिम्रो ओठको हाँसो बनोस् मेरो शिरको पसिना तिम्रो ओठको हाँसो बनोस् ईश्वरसँग मात्र एउटै कामना छ आमा तिमीलाई हँसाउने अन्तिम चाहना छ आमा खुसी भन्नु पनि त आखिर धन सम्पत्ति रहेछ खुसी भन्नु पनि त आखिर धन सम्पत्ति रहेछ गरिबको त खुसीको पनि सिमाना छ आमा तिमीलाई अन्तिम चाहना छ आमा म थाके सुख मृत्यु लेखौ या दुखद जीवन म था के मृत्यु लेखौ या दुखद जीवन के लेखौ भन्नु न हातमा खाली पाना छ आमा त्यसैले त खोज्दैछु बाँच्ने के बहाना छ आमा तिमीले नै त सिकाएकी हो बाबु सोझो भन्नु तिमीले नै त सिकाए कि हौ बाबु सोझो भन्नु अरूलाई झारेर आफू चढ्ने जमाना छ आमा तिमीलाई हँसाउने अन्तिम चाहना छ आमा त्यसैले त खोज्दैछु बाँच्ने के बाहना छ नवराज ढकाल ती चिउको यो अत्यन्तै ते मिठो गजल वाचन गरेर सुनाइसके अब कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगाको तरङ्गलाई छोडेर कतै नजानु होला थोपा भन्दैछ रगतको सहीद उदास छन् आमा प्रिया छाडा तन्त्रले स्वदेश फिर्न तडपिएका प्रवासमा लास छन् त्रसित नेपाली जनता शान्तिका प्यास छन् लगाई आरोप मलाई दिल चोरियो भनेर लगाई आरोप मलाई दिल चोर यो भनेर समयमा नेपाली जनता शान्तिका प्यास छन् नसा गजलको आज यस मेहफिलमा लाग्दैछ नसा गजलको आज यस मेहफिलमा कतै देख्दैछु नयनमा खेल्दै जोडी हाँस छन् स्वदेश फिर्न तर्पिएका प्रभासमा ला डुब्दछ जुन घाम सधैँ डुब्दैनौ मोती तिमी डुब्दछ जुन घाम सधैँ डुब्दैनौ मोती तिमी ज्योति हौ गजलटा गुरु शिष्य तारा आसपासन थोपा भन्दैछ रगतको सही उदास छन् नेपाली जनता शान्तिका प्यासन स्वदेश फिर्न तट दिएका प्रभास छन् गुरुवा इलामका गजलकार यो गजल यो तपाई, एक तपाई के कथा व्यवका आवाजलाई गजलद्वारा चोरू भरिएको कार्यक्रम काफियाको साफियाको यो बसाइमा म फेरि अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ अस्मिजियम सरिताज्यूको उहाँको गजलले यस्तो भन्छ भिज्दैछ आँसुले शरीर आफ्नो सुनाउ कसलाई यो पिरा आफ्नो भिज्दैछ आँसुले शरीर आफ्नो सुनाउ कसलाई यो पिरा आफ्नो जिन्दगी मृत्युको मुठीमा छ जिन्दगी मृत्युको मुठीमा छ विवस्ता जस्तो हो जागिर आफ्नो सुनौ कसलाई यो पिरा आफ्नो थाहा छैन आखिर कुन घडीमा थाहा छैन आखिर कुन घडीमा लखेटिए छ खोटो तकबीर आफ्नो सुनाउ कसलाई यो पिरा आफ्नो म गरिरहेछु चोटले शृङ्गा म गरिरहेछु चोटले श्रृङ्गा दुख नै रहेछ आखिर आफ्नो सुनाउ कसलाई पिरा आफ्नो हातमा चुरोट छ शराब पनि हातमा चुरोट छ शराब पनि साथमा आफ्नो भिज्दैछ आँसुले शरीर आफ्नो सुनाउ कसलाई पोखराकी गजलकार अस्मिजियम सरिता छु उहाँ हाल परदेशमा हुनुहुन्छ उहाँको यो वाचन गरेर सुनाइसके अब फेरि म कार्यक्रम कापयामा अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ वीरतामठ थापाका स्रष्टा रहस्य विक्रम चिमरियाज्यूको उहाँको गजलका श्रेर यसरी बग्छन् नबिर्से हुन्छ गरिरहनु याद भनिँदैन निस्केर जाने सबैलाई आजाद भनिँदैन नबिर्से हुन्छ गरिरहनु याद भनिँदैन निस्केर जाने सबैलाई आजाद भनिँदैन दुश्मन कि आमाको जय जयकार गरिएला दुश्मन कि जय जयकार गरिएला <workitenın> तरफी आमालाई मुर्दावाद भिंदन निस्क जाने सब आजाद भुश्मन की आमा जय जयकार करिए आमा मूर्दावाद भिंदन निस्क आजाद भादेन भोकाएक मुस्लिम ने मैं बोकाए मुस्लिम ने मैं खाना पाप मंदिर को प्रसाद भादेन निस्क जाने सबलाई आजाद भादेन हेरिँदैन बालक वृद्ध महिला लडाईमा हेरिँदैन बालक वृद्ध महिला लडाइँमा चढेको छ जवानीको उन्माद भनिँदैन निस्केर जाने सबैलाई आजाद भनिँदैन अरू होइन गजल लेख्ने सन्दर्भमा चाहिँ अरू होइन गजल लेख्ने सन्दर्भमा चाहिँ हजुरबाटै गरियो सुरुवात भनिँदैन नबिर्से हुन्छ गरिरहनु याद भनिँदैन निस्केर जाने सबैलाई आजाद भाई तरफ आम मुर्दावाद भिंदन खाना पापुग् मंदिर को प्रसाद भस्य <ís ponto> विक्रम चिमरियाजी को अत्यंत सुन्दर गजल वाचन करे सुनाई सके अब कार्यक्रम काफिया में एवं कोसी पच्काने बेला भएको छ कमल परिवारको शब्द शिव परिवारको स्वर र सुकराज लिम्बुको सङ्गीतमा रहेको यो सुन्दर गजल जुन गजल रेडियोमा पहिलो पटक बस्दैछ यो गजल स्वीकार खुसी मेटाए दियो। छुरा छ <sum> समझी हेरा जसलाई आफ्नो समझेरा मन मटु सुम्पी दियो झुक्या हेरा छुरा केही थपिँदा आनन्द लाग्छ कि त केही थपिँदा आनन्द लाग्छ कि त सबै रीतिदा आनन्द लाग्छ अचेल हर पत्थरमा भगवान देख्छु अचेल हर पत्थरमा भगवान देख्छु जहाँ यो शिर ठोकिँदा आनन्द लाग्छ कि त सबै रीतिदा आनन्द लाग्छ दुःखमा होस् खुसीमा एकना दुःखमा होस् खुसीमा एकना आनन्द लाग्छ कि त सबै रिततिर आनन्द लाग्छ आउँदैन रे फर्केर बगेको खोली आउँदैन रे फर्केर बगेको खोली आउँछ भनी फर्किँदा आनन्द लाग्छ कि त सबै रित्तिदा आनन्द लाग्छ भन्या भए अरूले के हुन्थ्यो कुन्नी भन्या भए अरूले के हुन्थ्यो कुन्नी उसले पागल भनिदिँदा आनन्द लाग्छ किता केही थपिँदा आनन्द लाग्छ कि त सबै रित आनन्द लाग्छ जानकी मगर तिन सरलाई का गजलका शून्य प्रकाश यो सुन्दर गजल अब तारमा रहनुभएका गजलका अभागी कान्छ गाउँले का जिउको उहाँको गजलका शेरिम्रै नजिक हिजो आज बरु जस्तो लाग्छ तिम्रै नजिक हिजो आज मरु जस्तो लाग्छ मर्नै परे तिम्रे काखमा मरु जस्तो लाग्छ नदेखेमा हुन्छ जीवन मन्दी मन्दी मेरो नदेखेमा हुन्छ जीवन मन्दी मन्दी मेरो तिमीबाटै सुरु अन्त्य गरु जस्तो लाग्छ मर्नै परे तिम्रे काखमा मरु जस्तो लाग्छ अंग अंग चुम्दै तिम्रो पानी बनिसधै अङ्ग अङ्ग चुम्दै तिम्रो पानी बनिसधै तप्प तप्प केशबाट देख्दा तिमीलाई यो मन भन्छ बसाइ त्यतै जस्तो लाग्छ मर्नै परे तिम्रै काखमा मरु जस्तो लाग्छ पुरा कानी समिप्यता नजिक हुँदा आज पुरा कानी पूराकाीप्यता नजिक होता आजै, सबै वीर्सी साथ समुद्र तरू जस्तो लग तिम्रे नजिक हिजो आज परु जस्तो लग मे तिम्रे का मरू जो कान्छ गाउँले मनको इच्छा व्यक्त गरिएको सुनाइसके मेरो झापा अलिसा दिनहु जनता मर्दाखेरि के हेर्दै बस्छ सरकार दिनहु जनता मर्दाखेरि के हेर्दै बस्छ सरकार सहित घोषणा गरिदिएर अझै नुनचुक सरकार देश डुब्न लागिलेदेखि देश बनाउन कम्बर कस्छ सरकार सहीद घोषणा गरिदिएर अझै नुन्छु ख तराईका जनतालाई सम्विधान जनतालाई संविधान चित्त बुझेन रे आसा गर्छु संविधान बोकि तराई पस्च सरकार दिनहु जनता मर्दाखेरि के हेर्दै बस्छ सरकार नराम्रोको नाम लिँदा नेपाल आउन लागिसक्यो नराम्रोको नाम लिँदा नेपाल आउन लागिसकियो दुनियाँको नजरमा अझै कति खस्छ सरकार दिनहुँ जनता मर्दाखेरि के हेर्दै बस्छ सरकार सहित घोषणा गरिदिएर अझै नुन्छु सरकार अलिसा निरौलाजी पु सरकार प्रतिको आक्रोश व्यक्त गरिएको गजल वाचन गरेर सुनाइसके अब कार्यक्रम काफियामा दोस्रो व्यापारी विश्राम समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु होला कलम <Sans> अनि तीको भालाले एक दिन तिमीलाई मार्नेछ सरकार कलम अनि तिखो भालाले एक दिन तिमीलाई मार्नेछ सरकार मधेसी पहाडी दुबै छालाले एक दिन तिमीलाई मार्नेछ सरकार टोमै गाल्दा जनताको उपहार जुत्ताको मालाले एक दिन तिमीलाई मार्नेछ सरकार मधेसी पहाडी दुवैको छालाले एक दिन तिमीलाई मार्नेछ सरकार हत्याको मूल्य घटेछ क्यार ज्वरो नै मार्न सक्ने भएछ हत्याको मूल्य घटेछ क्या र ज्वरो नै मार्न सक्ने भएछ अझै घटेर पखालाले एक दिन तिमीलाई मार्नेछ सरकार कलमनी अनि तिखोभालाले एक दिन तिमीलाई मार्नेछ सरकार गरिबलाई तिमी नहेप अब गरिबलाई तिमी नहेप अब नपत्याउनेले नै बगाउँछ भन्छन् गरिबलाई तिमी नहेप अब नपत्याउनेले नै बगाउँछ भन्छन् कोसी नसोच सानै नालाले एक दिन तिमीलाई मार्नेछ सरकार मधेसी पहाडी दुबईको छालाले एक दिन तिमीलाई मार्नेछ सरकार जङ्गबहादुरलाई बिर्सदा फेरि पटक पटक कोठ पर्वमा जङ्गबहादुरलाई बिर्सदा फेरि पटक पटक कोठ पर्वमा बाघ चाहिँदैन तर बिरालले एक दिन तिमीलाई मार्नेछ सरकार कलम अनि तिखो भालाले एक दिन तिमीलाई मार्नेछ सरकार मधेसी पहाडी दुवैको छालाले एक दिन तिमीलाई मार्नेछ सरकार गोदाक इलामका गजलकार विद्वारलाई चेतावनी दिएको आक्रोश पूर्ण गजलद्वारा तपाईँलाई काफियाको यो रात्रिकालीन बसाइमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वरू कार्यक्रम काफियाको साथमा हुनुहुन्छ काफियाको यो वसाइलाई बढाउन अब मेरो हातमा अर्को गजल रहेको छ ललितपुर कि गजलकार रचना रहिरमा गजल गयो भने वन्दनामा के के रोज्छौ देउताले सोधियो भने चाहनामा के के रोज्छौ मन्दिरमा गयो भने वन्दनामा के के रोज्छौ देवताले सोधियो भने चाहनामा के के रोज्छौ देखियो होला मध्यराती सपनामा रंगी चङ्गी देखियो होला मध्य सपनामा रङ्गी चङ्गी भन अब पाउने भए विपना के के रोज्छौ देउताले सोध्यो भने चाहनामा के के रोज्छौ घीको सुई त्यही छ समयले फड्को मार्यो घडीको सुई त्यही छ समयले फड्को मार्यो रोज्नु परे अतितको सम्झनामा के के रोज्छौ देवताले सोध्यो भने चाहनामा के के रोज्छौ रोक्ने छैन यी कलम सकिए खाली पाना रोक्ने छैन यी कलम सकिए खाली पाना गीत गजल सौन्दर्य रचनामा के के रोज्छौ मन्दिरमा गयो भने वन्दनामा के के रोज्छौ देवताले सोधियो भने चाहनामा के के रोज्छौ रचना रक्षज्यूको मिठो गजल वाचन गरेर सके। अब मेरो हातमा फेरि अर्को गजल रहेको छ यो गजल काभ्रे पलाचोक रविज्यूको गजलले यस्तो छातीमा आत लायो र आफै जल्यौ प्यारमा छातीमा आत लायो र आफै जल्यौ प्यारमा नगन्दै घात ला छल्नु छ प्यारमा बसन्त ठान्थे हिउँदमा र बरसात ठान्थे रापमा बसन्त ठान्थे हिउँदमा र बरसात ठान्थे रापमा मायामा जात लायो र विष फल्यो प्यारोमा नभन्दै घाटा लायो र छल्नु छ प्यारोमा अनिमेष बाल्दाथे दियो म हुरीले निम्न खोज्दैछ अनिमेष बाल्दाथे दियो म हुरीले निम्न खोज्दैछ औसीको रातो लायो र कालो दल्यो प्यारोमा नभन्दै घाता लायो र छल्नु छल्यो प्यारामा बचाउँदै थिए मायामा छोपेर भित्री आत्माले बचाउँदै थिए मायामा छोपेर भित्री आत्माले उठेर लात लायो र साँच्चै ढल्यो प्यारामा नभन्दै घात लायो र छल्नु छ प्यारामा निर्दोष थिए मेरा यी चाहना पनि मनका निदोष थिए मेरा यी पनि मनका झिकेर हात लायो र राको बल्यो प्यारामा नभन्दै घात लायो र छल्नु छ प्यारामा नहोला फेरि भेट टाढा जाँदैछ समय नहोला फेरि भेट टाढा जाँदैछ समय उठेर बात लायो र दुरा चल्यो प्यारमा छातीमा आत लायो र आफै जल्यो प्यारमा नभन्दै घात लाउ र छल्नु चल्यो प्यारमा रविन विष्टज्यूको यो मिठो गजल पाचन गरेर सके। अब कार्यक्रम काफियामा दोस्रो को साङ्गीतिक कोशीले पस्कने बेला भएको छ यमन सुवेदीको शब्दमा रहेको यो सुन्दर साङ्गीतिक गजल स्वीकार हो गर्नु सम्मा गर्यो दिलमै डाका लाग गर्नु सम्मा गर्यो नगेन्ज मागेरा नगेन्जल मागेरा नगेन्ज मागेरा गर्नुसम्म सम्म गर्नुसम्म गर्यो गर्नुसम्म गर्यो दिलमै डाक्क लाग गर्नुसम्म गर्यो चुल्कामा तिमीलाई तिमीलाई तिमीलाई म चुल्कामा तिमीलाई चोरीको आरोप छ चोरीको आरोप छ चोरीको आरोप छ गे गर्नु सम्म गर्यो तार तिमी नै भागे गर्नु सम्म गर्यो मेन्जेल मागेर गर्नुसम्म गर्यो गर्नु सम्म गर्यो गर्नुसम्म गर्यो दिलमै ढाका लागेर गर्नु क्षमा गर्यो मन्त्र लगाय कि दि जगे समय यही मंतर जगे समय नदी जी मगेरा सम्मो दिलम क समु म गरे गरे गग मि ध गबर गबरन्धन गबर रहेछु मल्ल पाए बल्ल पाए बल्ल पाए, था। बल्ला पाए था। मै टागेरा गर्नु सम्म गरौ आत्तो गमै टागेरा गर्नु सम्म गरौ नदीन्जिल मागेरा गर्नु सम्म गरौ गर्नु सम्म गरौ गर्नु सम्म गरौ दिलमै गर्नुसम्म गरौ दिलमै डुसम्म गरौ गर्नुसम्म गरौ गर् गर्नु सम गरौ मान्छेको <tele -sus> किन पुच्छर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन मान्छेको किन पुच्छर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन हामीले पुज्ने मन्दिरहरूमा लिङ्गत हुन्छ शङ्कर हुँदैन स्वास्नीको कुरा सुन्छ छोराले बाबुआमाको कदर हुँदैन ट्रक र ट्राक्टरले ओसारिसके नदीमा अचेल पत्थर हुँदैन नेताके भाषण पत्रिका काम लाग्ने कुनै खबर हुँदैन साइकिल बेचेर घोडा किनौ कि घोडा कहिले पङ्क्चर हुँदैन सुनाए गाली हाम्रो गजलमा लय हुँदैन मान्छेको किन पुच्छर हुँदैन यस्तो प्रश्नको उत्तर हुँदैन तोग्गा झापाका गजलकार सुन्दर अब मेरो हातमा दैलेखका गजलकार नवराज कठायज्यूको गजल रहेको छ उहाँको गजल यसरी सुरु हुन्छ झन्झन पीडा जुटिँदैछन् के भएर परिवर्तन झन झन पीडा जुटिँदैछन् के भएर परिवर्तन दिदी बहिनी लुटिँदैछन् के भएर परिवर्तन झन् झन पीडा जुटिँदैछन् के भएर परिवर्तन दिदी बहिनी लुटिँदैछन् के भएर परिवर्तन के भएर परिवर्तन गुन्डा गर्दै चलेकै छ बिच सडकमा आज पनि गुन्डागर्ती चलेकै छ बिच सडकमा आज पनि दाजुभाइ कुटिँदैछन् के भएर परिवर्तन दिदी बहिनी लुटिँदैछन् के भएर परिवर्तन नयाँ नेपाल निर्माण हुँदा नौलो काम नभएर नयाँ नेपाल निर्माण हुँदा नौलो काम नभएर तराई मधेस छुटिँदैछन् के भएर परिवर्तन नयाँ नेपाल निर्माण हुँदा नौलो काम नभएर तराई मधेस छुटिँदैछन् के भएर परिवर्तन दिदी बहिनी लुटिँदैछन् के भएर परिवर्तन नाभालक्ती छोराहरू मुग्लानतिर पठाएर नाभालक्ती छोराहरू मुग्लानतिर पठाएर बाह्र आमा रुटिरहेछन् के भएर परिवर्तन झनझन पीडा जुटिँदैछन् के भएर परिवर्तन दिदी बहिनी लुटिँदैछन् के भएर परिवर्तन दाजुभाइ कुटिँदैछन् के भएर परिवर्तन तराई मधेस जुटिँदैछन् के भएर परिवर्तन गजलकार नवराज कठाया जिउको यो अत्यन्तै सुन्दर र यथार्थ समेटेको गजल वाचन गरेर सुनाइसके अब मेरो हातमा फेरि अर्को गजल रहेको छ दैले केही गजलकार प्रकाश मगर सम्झनाज्यूको यो गजल यसरी सुरु हुन्छ नेपाली आमाको आँसु झर्ने भयो भगवान् नेपाली आमाको आँसु झर्ने भयो भगवान् दुखी अनि मारामार गर्ने भयो भगवान् मनमा फेरि दुःख वर्षाउन आयो भूकम्प मनमा फेरि दुःख वर्षाउन आयो भूकम्प कतिको रगत मुटुमा छर्ने भयो भगवान दुखी अनि मारामार गर्ने भयो भगवान कतै नाकाबन्दी भयो कतै भूकम्प गयो कतै नाकाबन्दी भयो कतै भूकम्प गयो आफन्त सबै अलपत्र पर्ने भयो भगवान, दुखी अनि मारा मार गर्ने भयो भगवान साथीसँग टाढा बनाउन आउँदैछौ तिमी साथीसँग टाढा बनाउन आउँदैछौ तिमी खुची सारा नदीसँगै तर्ने भयो भगवान दुखी अनि मारा मार गर्ने भयो भगवान आमा भन्छन् छोरा प्रदेश गाछ भनेर आमा भन्छन् छोरा प्रदेश गाछ भनेर मेरो बास अब स्वर्गमा सर्ने भयो भगवान् नेपाली आमाको आँसु झर्ने भयो भगवान् दुःखी अनि मारामार गर्ने भयो भगवान् प्रकाश मगर सम्झनाज्यूको यो सुन्दर गजलपछि कार्यक्रम काफियामा फेरि अर्को व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानुहोला प्रेमीका लिलाम हुन्छ प्रेमी शैतन भएपछि प्रेमिका लिलाम हुन्छ प्रेमी सैतन भएपछि बेसरी बदनाम हुन्छ प्रेमी सैतन भएपछि प्रेमीका लिलाम हुन्छ प्रेमी सैतन भएपछि बेसरी बदनाम हुन्छ प्रेमी सैतान भएपछि दविन्छन् उसका चाहना निमो सपना दविन्छन् उसका चाहना निमो सपना बिचरी बिना काम हुन्छ प्रेमी सैतन भएपछि बेसरी बदनाम हुन्छ प्रेमी सैतन भएपछि बजारमा उत्रिन्छ इज्जत जिन्दगी बेहाल हुन्छ बजारमा उत्रिन्छ इज्जत जिन्दगी बेहाल हुन्छ ऊ डुबेको घाम हुन्छ प्रेमी सैतान भएपछि बेसरी बदनाम हुन्छ प्रेमी सैतन भएपछि सबैको नजरमा छिठी दुर दुर हुनुपर्छ सबैको नजरमा छिठी दुर दुर हुनुपर्छ घृडित कुलेयाम हुन्छ प्रेमी सैतन भएपछि बेसरी बदनाम हुन्छ प्रेमी सैतन भएपछि वर्षौंदेखिको प्यासी प्रेमीको प्यास मेट्न प्रियसी वर्षौदेखिको प्यासी प्रेमीको प्यास मेट्न प्रियसी सराब हुन्छ जाम हुन्छ प्रेमी सैतन भएपछि प्रेमीका लिलाम हुन्छ प्रेमी सैतान भएपछि बेसरी बदनाम हुन्छ प्रेमी सैतान भएपछि उडुबेको घाम हुन्छ प्रेमी सैतन भएपछि कैलालीकी गजलकार ऋतु प्रिय शिव पाण्डेज्यूको यो सुन्दर गजलका सा, काफिया था, गजल साथ सा। काफियाको यो बसाईमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेघा तरङ्गमा तपाईँ के कथा व्यर्थ र हृदयको आवाजलाई गजलद्वारा स्वर कार्यक्रम काफियाको साथमा हुनुहुन्छ हामी काफियाको आजको यो बसाइको अन्त्यतिर आइपुगेका छौँ अबको पालमा एउटा कुसेली गजल पचकन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार विक्रम विवशज्यूको गजल सङ्ग्रह जेल जिन्दगीमा सङ्ग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल लाग्ने बनायो न नै नजाग्ने बनायो पि मदिरा नलाग्ने बनायो न नै नजाग्ने बनायो छ आगो भरिलो छ जाडो उत्तिके छ आगो भरिलो छ जाडो उत्तिकै न पर्ने नजिकै न भाग्ने बनायो न निधाउने नै नजाग्ने बनायो म देख्दैछु कौशीभरि पूर्णचन्द्र म देख्दैछु कौशीभरि पूर्ण चन्द्र नचोर्ने चकिने न बनायौ न नै न बनायौ भनेरै नमान्ने जिउ साठ भन्दा भनेरै नमान्ने जिउ साथ भन्दा न मचोला न त्याग्ने बनायो त्यो मदिरा नलाग्ने बनायो न नै नजाग्ने बनायो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 तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइमलाइन वा म्यासेज बक्समा पठाउनु भयो भने हामी पक्कै पनि बाचन गर्ने नै छौ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै यो साङ्गीतिक गजल छोडेर विदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट बिदा दिनुहोस् म विकास बासकोटालाई तपाईँहरूको साथ शुभ रहोस् गजलमया बनोस् शुभरात्री